नमस्ते सबैलाई रेडियो सगरमाथाबाट प्रसारण हुने रेडियो नाटक चौ बाटोमा यहाँलाई स्वागत छ रेडियो सगरमाथा र शैली थिएटरको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोको नयाँ भाग लिएर म नारायणी खड्का आइसकेकी छु आधा चौबाटको तिसौँ भाग हो तिसौँ भाग सुन्नु अघि अघिल्लो भागमा के भएको थियो एकचोटि फर्केर हेरौँ सारा राति वर्षासँग कुरा गर्न आउँछे वर्षाले आफूले जज नगरी सारालाई सहयोग गर्न चाहेको कुरा राखेपछि साराले सबै कुरा भन्छे साराले दिनेश मामाले भनेपछि आफूलाई मन नभए नभए पनि त्यसरी साइबर सेक्समा सहभागी भएको कुरा भन्छे साथै स्मृति र उसको सम्बन्ध पनि यही कुराले चिसिएको उसले बताउँछे बर्साले सारालाई ब्रेकअप गर त भन्दिनँ तर आफूलाई अन्याय हुने गरी कुनै पनि काम नगर चाहिँ भन्छे अब साराको दिनेश मामासँगको सम्बन्धले कस्तो मोडलेला आउनु सुनौ चबाटोको भोट अङ्कहरू मलाई विश्वास गरेर यस कलेजका लागि हाम्रा लागि मैले देखेको सपनामा विश्वास गरेर मलाई जिताउनु भएकोमा म अत्यन्तै खुसी भएको छु <laughs> आगामी दिनहरूमा तपाईँको अमूल्य मत कदर गर्दै विद्यार्थीका हितको लागि निरन्तर काम गर्नेछु <laughs> <यो> <laughs> ए लाठी अनि के गरेर यहाँ बसेर ल के भयो द लाठी यति सानो कुरामा पनि पिड लिन्छ नि त नि चुनाव भन्ने कुरामा त हारेर जित भइहाल्छ नि खोइ यता हेर त आमामामा रोयो कि देरीका साह्रै कमलो मन भएको पो रहेछ त्यो केटी त हेत्तेरिका नरो होइन हेतेरिका तिम्रो त्यो प्रतिद्वन्दीले जित्लियो भन्ने कसैले सोचेकै थिएन जीवन भने के यस्तै हो नसोचेको कुरा धेरै हुन्छन् वर्षा झन् यो राजनीति त प्रेरित नै गर्न नसक्ने कुरा पो रहेछ देखिन हौ अमेरिकी राष्ट्रपति चुनावमा के भयो कुनै माइकल लालले सोचेको थियो होला त्यो ट्रम्पले जित्छ भन्छ ट्रम्प आफैले त सोचेको थिएन अब हरेक कुरालाई सकारात्मक आँखाले हेर्नुपर्छ क्या लाठी तिमीले लिन सक्ने हो भने तिम्रा लागि हाम्रा लागि पनि यो त ठुलो सिक्ने मौका पो हो त आफू कहाँनिर चुकेँ भनेर मूल्याङ्कन गर्न सक्ने र त्यो ठाउँलाई पहिला आएर अगाडि बढ्न सक्ने मान्छे त सफल हुन्छ नि यसपालि तिमीले सङ्गठन जोइन गर्न अलिक ढिला भएको थियो जस्तो लाग्यो क्या मलाई त्यसैले एक्सपोजर पनि कम भयो वाद विवादको चामले मात्र पुगेन सुन अब चाहिँ झन् एक्टिभ भएर लाग्नुपर्छ हामीहरू बुझ्यौ निराश नहो यो कुराले मात्रै होइन क्या दाई के कुराले त नि भन न दाईलाई भन्नु हुँदैन मैले अस्ति भनेको थिएँ जानोडिदिएको होइन त्यो भाइले नै नआउनु भनेको हो क्या हो र किन त त्यस केटीले मलाई मन पराउँदैन थिए अनि ए तोर्पे रहेछ मरो छोडिदेऊ त्यस्तो कुरामा पनि चित्त दुखाएर हुन्छ चित्त मात्र दुखेको होइन दाई के भयो त जाकिर चाहियो तिमीलाई कसरी थाहा पाउनु भयो दाई हो नि त नानी म तिमीहरू भन्दा आठ वर्ष अगाडि जन्मेको हो त तिमीहरूले अहिले भोग्दै गरेको सबै कुराहरू मैले धेरै अगाडि भोगेर आइसकेँ कस्ता कस्ता <laughs> दिन त देखियो, तिमीहरूलाई के थाहा भन्नु नि त अब भनौँला नि कुनै दिन मजाले बसेर गफ गरौँला साँच्चै अस्तिको सिन्धुपाल्चोकको पाइलट प्रोजेक्ट के भयो त्यो अझै आइसकेर हेर न तिमीहरूले ल्याङल्याङ गरेर देखेर म दङ्ग परिरहेछु के गरे अब हामीलाई नआउने जस्तो छ हो होइन होइन हामीलाई आउँछ आउनु त हाम्रा मान्छे छ नि त त्यहाँ एक दुई महिनामा चाहिँ आउँछ जस्तो लाग्छ मलाई अझै एक दुई महिना तिमीले जाकेटको अप्ठ्यारै परेको हो र म एक दुई ठाउँमा बुझेर तिमीलाई भरे खबर गर्छु है त अब त्यो न्याउ र झ्याउर मुख लगाउने होइन बुझ्यो गुड लिडरको मुख सधैँ यस्तो हुन्छ हो यसरी हाँस्ने हो अब हार्ने जितको पहिलो चरण हो ल एउटा म तिमीलाई मिठो खाजा ल ल उठ उठ उठ उठ अहिले त भोकै लागेको छैन ल छोडिदियो क्या भोक नलागे पनि खाइदियो क्या दाईले भनेपछि एक बुझिहाल्यो धेरो त हामी मात्रै आवाजलाई भाषण गर्न के फुर्सद छैन बसन्तेहरू नि त्यस्तै व्यस्त छन् हिँड हिँड खाना पनि मान्छे कुन थालेर हुन्छ अब काम साचे आफूलाई खाना साचे अरकालाई भन्ने त उखानै छ नि उठ कति धेरै मतान्तरले जित्यो है आवाजले जित्नै पर्यो नि वर्षा कम्ती मेहनत लागेको छ दुई चार महिनाको मेहनत हो र वर्षौ वर्षको मिहिनेत पो लागेको छ त यहाँ अब अर्कोपालि तिमी उठ्ने हो बुझ्यौ अध्यक्षमा तिमीलाई जिताउँछ मैले <laughs> खुबैनी सक्षम र इमान्दार महिला नेतृत्व कस्तो हुन्छ देख्छ आरले अर्कोपल्ट मेरो पढाइ त सकिसक्छ होला त्यति बेलासम्म एउटा न एउटा बाटो भइहाल्छ नि वर्षा ए एवड़ा साँच्चै जिनाको मम्मीलाई कस्तो छ अहिले भोट हाल्न त आइन नि क्या अरे होइन किन नआउनु आएकिसी छो अनि हतार हतार हिँडिहालिने फेरि अहिले त डिस्चार्ज भइसक्नु भयो नि मम्मी पनि म अस्ति घरमै भेट्न गएको थिएँ ए ल राम्रो भएछ हस्पिटलमा भएको भए त जानुहुन्थ्यो घरमै त गएन अब भएछ भ्याइन्छ भने जाँदै राम्रो विचार गरौँ ल तिमी के खाने दिदी ढोका खोल्न म हो क्या बाहिरै बस् तेरो घर आउने बेला यही हो खोल्न भने बाहिरै बस भनेको सुन्नुहोस् दिदी ल्याङ्गा नगर्दा पानी भिजेको छु क्या खोल्न यही हो तेरो घर आउनु टाइम फुटसल खेल्न गएको थियो अनि पानी परेर अड्केको नि छाता लिएर हिँड्न सक्दैन थिस् मसित त थियो नि साथीहरू सबैसित थिएन अनि के पाँच छजनाले एउटै छाता ओडेर निस्किनु कस्तो साइकको कुरा गर्छ यार आज मात्र हो र त घर ढिलाएको कहिले के बाहना बनाएको छ के बाहान बनाएको मलाई झुक्क्याएर झुक्किन्छ भन् ठानेछस् हेरे दिदी धेरै नकरा बेलुका बेलुका एकैछिन खेल्न गएको पनि देखिसन्ने यार सधैँभरि घरमै खुम्चेर बसिराख्नु म त धेरै मुखमुखै नलाग है मसित आजकल त्यो काम नकासको साथीहरूको सङ्गत लागेपछि त अर्कै भएको छस् है बाबु मैले थाहा पाउँदिनँ त्यो मैले सिरान मुनि राखेको हजार रुपियाँ खोइ कुरोका निकाल त अहिले अनि अस्ति ओल्ड एज गोल्ड किन्न भनेर तैँले दे होइन ओल्ड एज गोल्डको हजार रुपियाँ पर्यो खै बिल्ले मलाई बिल्ले अब यति जा एउटा किताबको पनि को बिल मागिराख्छ दुई तिन सय त उभिएको थियो खाजासाजा खायो सकिहाल्यो नि दुई तिन सयले आजकल के आउँछ किन आउँदैन त तपाईँलाई खुब महँगा महँगा रेस्टुरेन्ट छिर्नु पर्ने होला अनि कहाँबाट आउँछ त धेरै आमा जस्तो कुरा नगरेँ दिदी त साथीहरू पुरा बाहेक कुदाएर हिँड्छन् दिन हजार हजार रुपियाँ खर्च गर्छन् मैले मागेछु जा अब दुई सकेको कुरामा मेरो दिमाग न त हिँड्नु त हिँड त पनि बाइक कुदाएर जा हजार हजार रुपियाँ खर्च गरेर हिँड्छ हैसियत छ तेरो बाउले कसरी पैसा पठाछन् भन्ने कुरा थाहा छ तँलाई कुकुर कुन मुखले माग्छस् बाइक ल हेरौँ त म पनि अनि मैले मागेको त अनि के गरेको तैले अँ हान् न हान् फुटाल फाल कामै त्यति त हो नि तेरो जोड्ने बुद्धि त कहाँबाट आओस् फुटाल्ने फाल्ने त हो नि तेरो काम कहाँ जानु लाग्ने यति राति जा जा जहाँ मरे नि मतलब गर्छु भने होला एकचोटि फोन गरेको छु भने त अलि राम्रो जुन हेर्यो नि हुन्छ इङ्ग्लिस mm, कि हिन्दी नेपाली छैन आजकलको राम्रो अह नेपाली फिल्म त के हेर्नु ने? किन नेपाली भएर नेपाली फिल्म चाहिँ हेर्ने नहुने के हेर्नु त नि न एक्टिङ गतिलो हुन्छ न त स्टोरी आजकल त राम्रा राम्रा पनि आएका छन् रे त खोइ मलाई त थाहा नै छैन मसित भएकोबाट भन्छु न कुन हेर्ने एनिमै हेर्ने हो एनिमेसन मुभी अँ कुन पक्ष है त यो सक्यो, यो ठ ठ ठ ठ ठिक छ यो अँ अँ यो हेरौँ इनसाइड आउट एकदम राम्रो छ ओके okay. खै उता फर्काउँदा म लुगा चेन्ज गर्छु म हेर्दिनँ के के <laughs> था हेरिहाल्यो भने नट इन्ट्रेस्टेड इन गर्ल्स हुनुहोस् लगाइसकेपछि अँ दि खासमा नि ढोका लाउनु बिर्सेर हजुरले देखेको कुरामा अस्ति नै रिसाइसक थियो पहिला पहिला रिसाएको बेला चाहिँ जहिले मनै फकाउँथेँ कि फकाउनु त के भन्नु उसलाई स्काइपमा आइदिए पुगिहाल्थ्यो अनि हिजो मैले मानिनँ कि त्यही भएर मसित कुरा गरेँ भन्यो अँ भने नि तर यस्तो यस्तो कुरो भयो भनेर सबै चाहिँ भनिन न त मारिहाल्नु हुन्थ्यो नि किन मानेको त स्काइपमा आउन तिमी अब मनको कुरा मनमै सल्टाउनु नि कुरा गरेर खाली त्यस्तो अनि मन मनपर्छ त तिमीलाई मन पर्दैन भने त नाइ भन्न सक्नुपर्छ भनिदिएँ मैले त थाहा छ ठिक गऱ्यौ तर दिदी आई लभ हिम के okay? अहिले पनि कस्तो गाह्रो भइरहेछ बोलु बोलु फोन गरू गरौँ हँ एउटा सरी त हो नि जस्तै लागिरहेछ त्यसैले त मन भुलाउनु मुभीहरू पनि भनेको नि एउटा कुरा भनौँ भन्छु न हवस् भन्दिनँ तिमीलाई मेरो विचार इम्पोज गरे जस्तो हुन्छ ए नाइके भन्छु न म त्यसरी लिन्न नि तिम्रो दिनेश मामा प्रतिको भावना छ नि प्रेम होइन नि बानी, बानी हो लत हो फेसबुक चलाउने बानी जस्तै बिहान ढिलोसम्म सुत्ने बानी जस्तै हो होइन दि न त मलाई किन यस्तो भएको त अब हजुरलाई थाहा नै छैन क्या म भित्रभित्र कस्तो भइरहेछ हजुर नभएको हो त म गई गइसक्थेँ कसम माया पुरै जेरो भनेको होइन मैले त्यतिको माया त तिमी मलाई पनि गर्छौ स्मृतिलाई पनि गर्छौ अहिले तिम्रो मनमा छचल्केको नि त्यति माया हो अनि धेरै चाहिँ बानी हो कि के अरे के अरे मैले बुझिनँ हे छोड पछि आफै बुझ्छौ दिमाग नचला अहिले मुभी हेरौँ कस्तो गर्मी है अँ अँ सब टाइटल नै लगाऊँ हामी नेपालीलाई जति अङ्ग्रेजी जान्ने भए पनि सब टाइटल नलाइ चित्तै बुझ्दैन क्या <laughs> अलिकति ब्ल्याङ्केट ओढ्छु नि है यस्तो गर्मीमा ब्ल्याङ्केट नौडी त चित्तै बुझ्दैन हे विचित्रको संसार यति राति कसले फोन गर्छ हजुरलाई सुविको सभापतिले पो हो कि <laughs> नयाँ नम्बर तिमी उठाउ ल हजुरलाई यो नयाँ नम्बरहरूदेखि किन यस्तो डर लाग्छ भने डर होइन क्या उठाउन आज म नयाँ स्टाइलले फोन उठाउँछु है वर्षाको सेक्रेटरी भनिदिऊ पर्दैन फोन सकिसक्यौ नयाँ स्टाइल सोचिरह तिमी ऊ फेरि आयो म छैन भन्ने है जो भए पनि होइन होइन सुतिसकि भनौँ सुतिसक स्पिकर ल ऊ लौ अभय होइन त्यो मैम भन्ने फोन त गर्यो केटाले त किन गरेको होला यो कुरा थाहा पाउन त नयाँ भाग सुन्नैपर्छ साथीहरू तपाईँलाई आजको भाग कस्तो लाग्यो हामीलाई फेसबुकमा फेसबुक डट कम स्ला सिएचएबीटियु चौबाटो ट्विटरमा ड्रामा चौबाटो र शैली डट थिएटर वान आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू समापिका गौतम रविना थापा सीमान्त पुरासै दुर्गा कार्की शसाङ बोहरा अभय आर देवकोटा लगायत नाटक लेखिका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी र सहकर्मी अश्विन थपलियालाई धन्यवाद दिँदै अहिलेलाई म बिदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सभा बजे र मङ्गलबार दिउँसो दुई बजे चौबाो सुन्दै गर्नुहोला